26. बासस्थान र वासस्थान पक्ष राष्ट्रहरूले अपाङ्गता भएका व्यक्तिहरूलाई अधिकतम स्वतन्त्रता पूर्ण शारीरिक मानसिक सामाजिक र व्यावसायिक सक्षमता हासिल गर्न एवं कायम राख्न तथा जीवनका सबै पक्षहरूमा पूर्ण रूपले समावेश हुन सक्षम तुल्याउन दौतरीको सहयोग समेत अन्य प्रभावकारी र उपयुक्त उपायहरू अवलम्बन गर्नेछन् यस उद्देश्य प्राप्तिका लागि पक्ष राष्ट्रहरूले खासगरी स्वास्थ्य रोजगारी शिक्षा र सामाजिक सेवाका क्षेत्रहरूमा विस्तृत वासस्थान र पुनस्थापना सम्बन्धी सेवा र कार्यक्रमहरू देहायअनुसार आयोजना सुदृढीकरण तथा विस्तार गर्नेछन् त्यस्ता सेवा र कार्यक्रमहरू सकेसम्म प्रारम्भिक अवस्थामा नै सुरु गरिने तथा व्यक्तिको आवश्यकता र क्षमताको बहुआयामिक मूल्याङ्कनमा आधारित हुनेछन् त्यस्ता सेवा र कार्यक्रमहरूले समुदायमा र समाजका सबै पक्षहरूमा सहभागिता र समावेशीकरणलाई सघाउ पुर्याउनेछन् र स्वैच्छ हुनेछन् तथा अपाङ्गता भएका व्यक्तिहरूलाई ग्रामीण क्षेत्रहरू लगायत अन्य क्षेत्रहरूमा सकेसम्म उनीहरूको समुदायको नजिक हुने गरी उपलब्ध गराइनेछन् दुई पक्ष राष्ट्रहरूले वासस्थान र रा पुनस्थापन सम्बन्धी सेवामा कार्यरत कर्मचारी र पेसाकर्मीहरूका लागि प्रारम्भिक एवं निरन्तर प्रशिक्षणको विकासलाई प्रवर्धन गर्नेछन् तीन पक्ष राष्ट्रहरूले अपाङ्गता भएका व्यक्तिहरूका लागि तयार गरिएका वासस्थान र पुनस्थापनासँग सम्बन्धित सहयोगी उपकरण तथा प्रविधिको उपलब्धता ज्ञान र प्रयोगलाई प्रवर्धन गर्नेछन्